नेपाली सुन्नेवाजको रणमाया खण्ड एघार नभन्दै त्यसपछि शमशेर घर फर्केन दुई तिन दिनसम्म शमशेर घर नफर्केपछि सिङ्गे दाजुले डम्फू स्कुलमा गएर बिराजलाई लिएर आए बिराजले डुङलाङ गाउँमा गएर सोधखोज गर्यो त्यस रात विनोद रेजालको घरमा झन्ने पन्ध्र जवान जति जम्मा भएका थिए यो कुरा के कसोरी हो भोटेको कानमा पुगेछ र त्यसै रात ती सबैलाई झामझुम पारेर लगेको रहेछ डुङलाङ गाउँको शमशेरका साथी श्रीरामका घरमा पुगेको विराजलाई श्रीरामका भाइ गणेशले भनेको थियो पक्रेका जति सबैको नाम थर ठेगाना टिपेर धमाधम तिनीहरूको घरमा आगो लगाउँदै उनीहरूको बिल्ली बाठ पनि पार्न थाल्यो अरे विनोद दाईको घरबाटै हिजै सबै भागिसके पल्लु गाउँको शिवदाय र बुद्धिमान दाईमा दाईका घरमा पनि आगो लगाइदिए अरे गणेशले डराउँदै भनेको थियो बिराज दाई अब तिमी पनि गइहाल हौ केही गरी उनीहरूले तिमी शमशेर दाईको भाइ हो भनेर थाहा पायो भने था मलाई पनि पो गणेशले हतार हतारमा भनिसक्यो विराजले गणेशको अनुहारमा डर र त्रासको छायँ मात्र देख्यो त्यसपछि अतासिएर बिराज बडहरे पुगेको थियो बढ़हरेको घरमा पुगेर पिँढीमा थुचुक्क बस्यो बिराज आजभोलि रासो पासो चिराङ डाँडामै सारिएकोले बढ़हरेको पुर्ख्यौली जग्गा जमिन सबै अधियामा दिइएको थियो घरमा चाहिँ अधिया, अधिया कमाउने रखाल परिवार बस्ने गर्दथ्यो एउटा कोठा चाहिँ आफूहरू आउँदा जाँदालाई चाहिन्छ भनेर रा राखेको थियो आउँदा आउँदै बाटोमा रात परेकोले बिराज चिराङ डाँडा नगएर बढहरे घरमा आइपुगेको थियो उसको मन त चिराङ डाँडाको घरमा आमाकै नजिक पुगेको थियो तर बाटो डरलाग्दो र जङ्गल भएकोले एक्लै रात बिरात हिँड्ने आँट उसले गर्न सकेको थिएन एक मन रखाल साथै लिएर हिँडिहालौँ कि जस्तो पनि उसलाई नलागेको होइन तर रखाल माइला कि दोजिया सुवास्नी र भाल्टाङ भुल्टुङ छोराछोरी देखेपछि बिराजको थाकेको शरीर झनै थाक्यो केही बेर सकुवाको खाटमै यसै पल्ट्यो रखाल माइलाले सुत्ने कोठा खोलेर ओछ्यान मिलाइदियो रखालनीले कति कर गर्दा पनि उसले खाना खान मानेन धेरै बेरसम्म रखालले कर गरेपछि बल्ल बल्ल तिन कोसा र एक गिलास दही मात्रै खायो बिराजले त्यसपछि बिराज ओछ्यानै पल्टियो तर उसको थाकेको शरीरमा निन्द्रा थिएन विराजका आँखामा रातभरि जसो ठुल दाजुको पक्राउको समाचार आमाको पिरिएको चित्र मात्रै नाचिरह्यो केही बेर कसो कसो उसका आँखा बिसाउन पनि खोजे तर त्यसबेला पनि सपनामा बिराज बिराज हामी बर्बाद भयौँ त छिट्टै आएर हामीलाई सहारा दे आमाले उसलाई अङ्गालो हालेर रुँदै भनेको देखियो यस सपनाले उसलाई एन्ठन गरायो त्यसपछि ऊ बिउ झियो निन्द्राबाट बिउ झिएपछि बिराजलाई त्यस ठाउँमा बस्न मनै लागेन डोका खोलेर सिक्वामा आयो गोजीबाट सलाई झिकेर बाल्यो र हातमा बाँधेको घडी हेऱ्यो भर्खर रातको एक बज्दै थियो तर समयको उसलाई वास्दै भएन उच्चुप्चाप त्यहाँबाट बाहिरियो पश्चिमको बाटो एकहोरो हिँड्न लाग्यो झेस्मिसे उज्यालो नहुँदै ऊ चिराङ डाँडाको आफ्नो घर पुगेको थियो थाकेको बिराज घरको आँगनमा पुग्यो सधैँ त बिहान चारै बजे आमा उठेर रा राम नाम जप्थिन् आज किन आमाको चाल पनि छैन यति बेरसम्म त कोही पनि उठेको देखिएन सिङ्गे दाजु सधैँ यति बेरसम्म त एक केटली चिया पकाएर पिइसक्थे आज किन बेरसम्म पनि कतै बत्तीको उज्यालो छैन उसलाई कस्तो कस्तो लागेर आयो आमा ए आमा आमा हो. बिस्तारै बोलाउन सुरु गरेको विराजले चिच्याएरै बोलायो तर जवाफ आएन किन बोल्दिन आमा मिठु ए मिठु निकै जोरले चिच्यायो बिराज तर पनि कुनै प्रत्युत्तर उसले पाएन सिङ्गे दाजु हर्कली ए हिरा भाउजू ए भाउजू सबैलाई डाक्यो उसले कोही बोलेनन् बा बा, त्यसै बेला गोठबाट गाई करायो बिराजलाई एकदमासले डर लागेर आयो ऊ आँगनमै थुचुक्क बस्यो त्यसपछि ऊ बिस्तारै उठ्यो र आमाको कोठामा पुग्यो आमाको कोठाको सरसामान जिउँतै थियो बाजेको पालादेखिको फलामी बाकस भने खुल्लै जस्तो लाग्यो बिराजलाई नजिकै गएर हेऱ्यो उसले केही दुबो पैसा बाहेक त्यहाँ अरू केही थिएन त्यसपछि दाजुभाउजूका कोठामा पुग्यो बिराज त्यहाँ पनि सरसामान जस्ताको तस्तै थियो मान्छे थिएनन् बिहेको लगत्तै दाजुभाउजूले डम्फू बजारमा खिचेको तस्बिर सधैँझै भित्तामै थियो सिङ्गी दाजु र हर्कलीको कोठामा पनि उस्तै थियो त्यसपछि बिराज गोठमा पुग्यो गोठमा लैना दुई भैँसी र भर्खरै थाकेका तीनवटी गाई थिए दुई हल गोरु पनि परालको खोजीमा थिए बिराजलाई दे देखेपछि सबैले आफ्नो जिब्रो बाहिर निकालेर खान लागे नजिकै खस्रे खनिऊको डाले घाँस थुपारिएको थियो बिराजले सबैका नादमा पालैसँग डाले घाँस हालिदियो वस्तुभाव पुच्छर हल्लाइ हल्लाइ डाले घाँस खान लागे त्यसै बेला बाख्राको पाटोले म्या गरेर बिराजलाई बोलायो त्यही एक भारी घाँस थियो बिराजले बाख्रालाई पनि टाट्न हालिदियो कलिपाटीले पनि आशाले बिराजलाई अनुहारमा हेरि उसले पाहाडी फुकाइदियो पाहाडी उफ्रेर भैँसीको थुनमा मुख लगाउन पुगी यति गरिसक्दा बिराजलाई केही हलुङ्गो जस्तो लाग्यो एकैछिन अन्य मनस्क जस्तो भएको विराज पुन पिँढीमा आएर बस्यो बैदारकालाई केही थाहा छ कि विराजले नजिकका छिमेकी बैदारकालाई झट्ट सम्झन पुग्यो वैदार काकालाई सम्झनासाथ बिराज सिंहको गलेको शरीरमा केही फुर्ती आयो त्यसपछि ऊ बैदार काकाको घरतिर लाग्यो झन्नै सात मिनटको उनीहरूको घर, घर जग्गाको परिसर सकिने बित्तिकैको घर घडेरी बैदार काकाको थियो काका ए काराज आँगनमा पुगेर करायो को त्यहाँ का को काैदार काकाले सोधे काका म पल्लो घरको माइल बिराज आफूलाई चिनाउँदै घरभित्र पस्यो बुढाले बाहिर निस्केर बिराजलाई हेरेर केही झस्के झैँ गरे ए माइला तँ चाहिँ बुडाले बुढाले आत्तीयै सोधे कहाँ हा विराजले सोध्यो होइन के भन्छ यो माइलो तेरा आमा भाउजू सबै हिजो दिउँसै मोगलान भागे मैले त तँ पनि गइचस् कि पो भन्ठानेको थिएँ किन गए उनीहरू आफ्नो घरबार छोडेर मोगलान कसरी पस्ने बिराजले आफैसँग प्रश्न गर्यो बाभै तँ भागी हाल। जेठुले तिमीहरू परिवारै सखा गयो। उसलाई त भोटेले अब के पो छोड्थ्यो अझ तिमीहरूसँग सङ्गत गर्नेलाई पो खेदी छोड्छ यो भोटेले सरसराउँदो बाउबाजेको सम्पत्ति खाएर बस्दा पुगेकै थियो बित्थाको आन्दोलन गर्नुपर्छ भन्दै किन हिँड्नु जेठुलाई बुढाले बिरक्तिएर भन्यो बा चिया भयो खाइहालौ कि बैदारको जेठो छोरोले कोठामा आएर भन्यो ए ल है अब भागेको भोग घर भन्दै बुढाभित्र घरतिर उन्मुख भए बिराज सिंहका घरको कैयौँ भोज भत्तेर खाएर बुडा भएका बैदारले त्यसबेला विराजको भोग सोध्न पनि उचित हराएनन् बरु घरमा बिराज रूपी सङ्कट पसेको भावना उसको अनुहारमा थियो बिहानको उज्यालोमा आज विराजसिंहलाई बैदार काकाले असली अनुहार देखाएको अनुभूति भयो भोक प्यास हराएको विराजले खाना त के नै सक्थ्यो र तर उनीहरूले एक वचन मात्रै सोधेको भए पनि मनसम्म त रहन्थ्यो त्यसपछि विराजसिंहले आमाको कोठामा बा आमा र परिवारलाई सम्झेरै केही समय बितायो सम्झनाको क्रममा उसले साहिली बहिनी सुनमायालाई सम्झ्यो उपनित डम्फू हाई स्कुलको होस्टेलमाथि उसलाई भेट्न जानु पर्यो बिराजले निश्चय गर्यो बहिनीको सम्झनाले र उसलाई भेट्ने कल्पनाले बिराजको क्षतपिच्छत भएको सम्वेदनामा आशाको झल्को देखियो बिहानै सखारे गाई भैँसीलाई कुटी पराल र घाँस पुन थपिदिएपछि बिराज आफू चाहिँ खाली पेट नै डम्फूतिर लाग्यो सुनमाया त आज बिहानै घर जान्छु भनेर यहाँबाट गयो त मैले परीक्षा नदिई नजाओ भन्दा पनि मानेन घर पुगिन् सुशीला गुरुआमाले बिराजसिंहलाई भनिन् सुशीला गुरुआमाको कुरा सुनेर बिराजसिंह छक्क पर्यो थकाइ भोक चिन्ता र भएले समेत आक्रान्त भएको विराजसिंहलाई गुरुआमाको कुरा सुन्दा बेहोस होइला जस्तो भयो तर उसले आफूलाई सम्हालेर गुरुआमासँग बिदा माग्यो सुनमाया कहाँ गई बिराजको मथिङ्गलमा सुनमायाको चित्र मात्र नाचिरह्यो कतै घरमा पुग बिराज कि विराजसिंहभित्र आशा पलाएर आयो त्यसैले लखतरान भएको विराजसिंहले आफ्नो पाइलालाई जोसिलो पाराले चिराङ फर्कायो साँझ झमक्क परिसकेको थियो बिराज घर पुग्ने हतारमा कुद्दै थियो आज उसलाई सुनमायालाई भेट्ने इच्छाले घरतिर तानेको तानै थियो बुढी छुकको मङ्गलबारे बजारबाट ओह्रालो छिचोल नै आँटेको थियो ए बिराज कसले उसको पाखुरामा च्याप्पै समाथ्यो बिराज आत्तियो र झन्डै लड्यो पनि समात्ने मान्छे पुरुष नभएर स्त्री थिए ऊ विराज कि बालसखा निमा थिए निमालाई चिनेपछि विराजले आफूलाई राम्ररी सम्हाल्यो निमा, निमा मलाई हतार छ म जान्छु विराज सिंहले अत्ता लिँदै भन्यो ए विराज के भयो तिमीलाई किन तिमी यसरी कुदेको तिम्रो रूपरङ पनि टिक देख्दिनँ त म निमाले मायालु पाराले भने तिन दिनपछि बल्ल कुनै मायालु आवाज सुन्न पाएकोले लखतरान विराज सलल्ल पग लियो त्यहीँ बाटोकै छेउमा कान्लामा बिराजसिंह थुचुक्क का बस्यो निमा हामी बर्बाद भयौँ विराजले आफ्नो परिवारमाथि परेको विपत्ति सुनायौँ निमा पनि विराज सँगसँगै त्यसपछि निमाले बिराजलाई त्यही मासतिरको उसको घरमा जबरजस्ती लिएर गई घरको पिँढीमै निमाका आमा बाबु थिए निमाले बिराजको परिचय दिएर उसमाथि परेको विपत्ति सबै कुरा आमाबाबुलाई सुनाई आम्मै यिनीहरूले के गर्नु लाग्यो यो नानी पिर नगर ना तिम्रो परिवारसित भेट भइहाल्छ ए निमा यो राम्रोसँग खिलाइपिलाइ गर है बाबु चाहिँ भने आमा पनि उठेर भान्सातिर लागिन विराज म छिट्टै भात पकाउँछु तिमी खाएर मात्रै जाऊ त्यतिन्जेल तिमी यहाँ आराम गर निमाले बिराजलाई एउटा कोठामा पुर्याएर सुखिलो बिस्तारामा बसाली बिराजले निमाका कुराको कुनै प्रतिकार गरेन विराज बिस्तारामा ढल्कियो निमाले बिराजको टाउको मुसारिरहे बिस्तारै बिराज निन्द्रामाको गर्भमा पस्यो ए बिराज अब तिमी उठ तिमीलाई धेरै अबेर भयो बिराजका कानमा निमाको आवाज पर्यो ऊ झस्केर झट्टपट्ट उठेर बस्यो निमालाई बिराजले नचिने झै हेऱ्यो निमा मुस्कुराएर हेरिरहेकी थिए बल्ल उसले आफू हिजो यहीँ बिछौनामा ढल्केको सम्झ्यो बिराजले पुनः निमालाई हेऱ्यो तिमी यति बिग्न थाकेका थियो कि बिछौनोमा पर्नासाथ निधायो मैले खाना तयार गरेर तिमीलाई कतिपटक उठाउन आएँ आप्पा र आमाले पनि उठाउनुभयो तर हामीले तिम्रो मस्त निन्द्रा भङ्ग गर्नै सकेनौँ र आप्पाले पनि भइग आज नउठा यो नानीलाई भोगको भन्दा पनि अहिले निन्द्राकै दरकार छ भन्यो त्यसैले तिमीलाई हामीले सुत्न दियौँ बरु अवेर नगर खाना तयार छ तिमी हातमुख धोएर आऊ मलाई सुनमायाको चिन्तन लागिरहेको छ निमाले चिन्ता व्यक्त गर्दै भनी त्यसपछि विराजले पनि मुख धोएर खाना खायो र निमाका आमा बाबुसँग बिदा माग्यो नानी तिम्रो सबै काम राम्रो होस् बुढाबुढीले आशिष दिए निमा माथि जंगलको मुखसम्म मा पुर्याउन आई विराजसँग छुट्टिने निमाका आँखामा आँसु थिए विराज केही बोलेन निमा पनि केही बोलिन तर विराजका आँखा पनि उभान रहेनन् निमासँग छुट्टिएर पनि बिराजको मनमा निमा मात्रै छाइरहे खेङ्पा जातिकी निमा र उसका बाबुआमाले आपत परेको बेलामा आफूलाई गरेको व्यवहारले विराजको मन र मुटुभरि उनीहरूकी माया बसिरह्यो निमाको मायाले बलियो भएको विराजसिंह सुनमायालाई भेट्ने उत्सुकता बोकेर आफ्नो घर चिराङ डाँडातिर लाग्यो घर परिसरमा पुगेपछि बिराजको होस हवास उठेको थियो त्यहाँ उसको घर गोठ केही थिएन घर डढेर खरानी र डढेका का काठका काला टुक्राटाक्रक्री र कालो चियादर मात्रै थियो उसलाई सपना जस्तै लाग्यो हिजो मात्रै गोठमा गाईवस्तुलाई डाले घाँस खुवाएर गएको उसले त्यहाँ वस्तुभाव खोज्यो अह केही छैन त्यसै बेला विराजलाई मस्तिष्कमा तिनजना मानिसहरू आए जस्तो लाग्यो ऊ त्यतै उन्मुख भयो पोखरेल काका भण्डारी दाजु काका र अधिकारी दाजु रहेछन् ए मैला के हेरेर बसेको भागे जान ज्यान जो जोगा नानी उनीहरूले हिजो दिउँसो आएर तेरी साईले बुइने घिस्याउँदै लगे एक हुल थिए सरसामान गाईबस्तु सबै सबै लगे र हिँड्ने बेलामा मटितेल खनाएर घर आगो पनि लगाए पोखरेल काकाले भने त यतै छस् भन्ने चाल पायो भने के गर्ने हुन् नानी उतै मोगलान् पस हामीले तँसँग बोलेको मात्रै थाहा पायो भने पनि हामीलाई पनि लगार्लान् छिट्टो भागिहाल माइला नगर तिमिलसिना काकाले भने त्यसै गर हौ माइला गइपुहाल अधिकारी दाजुर, दाजु र भण्डारी दाजुले पनि भने त्यसपछि ती सबै आफ्नो बाटो लागे मिराजलाई भाउन्न होला जस्तो भयो सुनमायाको रुँदै कराउँदै गरेको चित्र उसको कल्पनामा आयो उसको मस्तिष्क फुट्ला जस्तो भयो अब के गर्ने विराजसिंहको होस हराएको थियो अब कहाँ जाने के गर्ने विराज धेरै बेरसम्म नबोली त्यहीँ थुचुक्क बस्यो उसको शरीर चिन्ता पीर र थकाइले गलेको थियो यी सबैलाई अतिक्रमण गरेर अहिले डरले पनि उसलाई छोपेको थियो अब बल्ल उसलाई आफ्नो ज्यानको माया पनि लाग्न थाल्यो त्यसै बेला चिसो सिरेटो चल्यो एक सरो पातलो सर्ट छिचोलेर सेरोटोले उसलाई छसङ्ग पनि पार्यो आफूलाई खोज्दै भोटेहरू पनि पछि आउँदै गरेको अनुभूति भयो उसलाई त्यसैले ऊ झुरुक्क उठेर पूर्वतिर फटाफट हिँड्यो यसो कसैको घरमा पसेर रा आजको रात घाँस बाँस मागौँ भने पनि उसको स्मृतिमा कोही आफन्त भेटिएन बुढाबाजेको पालादेखिका आफन्त इष्टमित्रहरूले ढाकेको त्यो चिराङ उसको लागि एकाएक शून्य भएको थियो बिराजलाई लाग्यो आफूलाई भर अभर पर्दा मात्रै आफ्ना मान्छे कति छन् भन्ने जस्तो थाहा हुँदो रहेछ हिजोका दिनमा आफ्नो घरमा हात पसार्न आउने साक्कै नातेदार भएर आउने सबै अनुहार अहिले तुरुन्तै परचक्रीमा रूपान्तरित भएको विराजले देखिरहेको थियो सम्पत्तिमा सब विपत्तिमा को कोही न को भन्ने उखानको अर्थ पनि बल्ल बुझ्यो विराजले उनीहरूको परिवारमाथि यति ठुलो विपत्ति आइपर्दा पनि आज उनीहरूलाई सहानुभूतिका दुई शब्द व्यक्त गर्ने कोही भएन मनभरि दुःख वेदनाका भक्कानाहरू बोकेर हिँडिरहेको विराजका पाइलाहरू अघि बढ्न पटक्कै सकेनन् निमाको घरमा गएको रात आराम गरेर रा आएको भए पनि मनको थकानले गर्दा होला कति दिनदेखि हिँड्दा हिँड्दै लकतरान भएका उसका खुट्टाहरू यसबेला झनै दुखेर झमझमाइरहेका जम थिए ऊ अघि बढ्नै सकेन उसलाई बाटैमा डङरङ्ग पल्टौँ जस्तो भइरहेको थियो त्यसै क्षण बाटैको छेउमा धिमाल बाजेको परालको सुलीमा उसका आँखा परे परालको सुली भित्र पसेर सुत्ने उसले निर्णय गर्यो भयग्रस्त थकित उसले एकपल्ट त्यो झमक्क साँझलाई चारैतिर हेऱ्यो सबैतिर चक्कमन्न थियो त्यसै गाउँको कुनै छेउबाट कुकुर भुकेको आवाज आउँदै थियो चारैतिरबाट आश्वस्त बिराज परालको सुली भित्र पस्यो अडियो किताब सुन्ने, सुन्ने किताब साहित्य